Thank <laughs> you. भई दीदी मखमली उदे हुलीन भाई आँस भन्दै दिदी मखमली उन्ंद हुन उपहार दिन मेरे लिए जाले रुम बुंदन पोहर साली तिहार में छुट्टी जान पाएन पोहर साली तिहार में छुट्टी जान पाएन माटो हेरी मन कुरा गुंद होलीन उपहार दिन मेरो लिए जाले रुम बुंदन सप्तरंगी टीका रला सरसाम जु जुटाउँदै सप्तरङ्गी टिका माल सरसामान जुटाउँदै कुन दिन दिउँ ढाका टोपी थरी थरी चुन्दै होलिन् भाई आउँछ भन्दै दिदी मखमली उँदै होलिन् साथीसङ्गी भेला भई देउसी भैलो खेल्दाखेरि साथीभाइ भेला भए देउसी भैलो खेल्दाखेरि गाउँदै नाच्दै उनीहरू देउसी गीत सुन्दै होलिन् उपहार दिन मेरो लागि जे रुमाल बुन्दै हुलिन् कति रोयो होला मन सबका भाइ आउँदाखेरि कति रोयो होला मन सबका भाइ आउँदाखेरि तिगहभरि आँसुली आँखाहरू तुन्दै होलिन् भाइ आउँछ भन्दै दिदी मखमली उन्दै हुलिन् उपहार दिन मेरो लागि जे रुमाल बुन्दै होलिन् उपहार दिन मेरो लागि जे रुमाल बुन्दै हुलिन् नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको बसाइमा आज पनि तपाईँलाई भेट्नको लागि साहित्यिकको बसाई लिएर तपाईँमा उपस्थित भइसकेको छु दर्पण पारीका मित्र राजसँगै म छु मनभित्रको साथी दिपेन्द्रलाई हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु लक्ष्मी पूजाको दिन धेरैजना आज लक्ष्मी पूजाको तयारी गर्दै हुनुहुन्छ होला तयारीमा जुट्दै हुनुहुन्छ होला यी अवसरमा रहेर तपाईँमा आज मैले सुरुवातमा एउटा गजललाई जोडेँ जुन गजललाई पठाउनु भएको थियो रोहित राणाजीले उहाँको गजलबाट मैले आजको दैलो उघारिसकेको छु प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय रेडिय सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु भएको छ साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न ब्लग पनि सुन्न सक्नुहुनेछ चिसापानी नेपाल डट ब्लग स्पोट डट कमबाट त्यसै गरी मोहन बिहानी डट ब्लग स्पोट डट कमबाट रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघर्सको ब्लगमा पनि तपाईँले कार्यक्रम मेरो रचना जुन समयमा तपाईँलाई जुन सुकै समयमा चाहिँ पाक पर्ने गरी डाउनलोड गरेर सुन्ने व्यवस्था मिलाएका छौं हामीले तपाईँले त्यहाँ गएर पनि कार्यक्रम मेरो रचनालाई डाउनलोड गरेर सुन्न सक्नुहुनेछ कार्यक्रममा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरू वाचन गर्ने गर्थ्यौं भने आज एकजना साहित्यकार को साथमा एकजना सर्जकको साथमा म कार्यक्रम मेरो रचनालाई लिएर उपस्थित भएको छु र महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय देव पाँचौँ जन्म जयन्ती दिन पनि हो र हामी यही समयमा सम्झन्छौँ लक्ष्मीप्रसाद देवकोटालाई उहाँ जुन साहित्यिक विधालाई लिएर अगाडि बढ्नुभयो साहित्यको बारी बगाउनु र उहाँको यो यो जन्म अवसरमा उहाँलाई हामी सम्झन्छौँ यो समयमा उहाँले नै रच्नु भएको क कविता मार्फ आजको कार्यक्रमलाई म अगाडि जोड्न चाहन्छु उहाँको गीत कुन मन्दिरमा जान्छौँ यात्री कुन मन्दिरमा जान्छौँ यात्री भन्ने बोलको गीतलाई चाहिँ अगाडि जोड्न चाहन्छु कवितालाई अगाडि जोड्न चाहन्छु र आज र मैले बुझ्नुपर्छ कि ती सर्जकहरूको हामीले सदैव सम्मान गर्न सक्नुपर्छ प्रिय मित्र यो बसायौँ रहेर यो मिठो कविता आवाज तपाईँको लागि See you, man. कवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको सिर्जना जसलाई गाउनु भएको थियो रविन शर्माजीले निकै सुन्दर यो आवाजलाई तपाईँ माझ मैले प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ राजामा विशेष गरी एकजना सर्जकसँगको भलाकुसारीलाई लिएर तपाईँ उपस्थित भएको छु राजाको सर्जक हुनुहुन्छ पिठुवाको सर्जक सुनिल जी आज हामीसँगै आउनुभएको छ उहाँलाई मेरो निम्तोलाई स्वीकार गरेर यहाँसम्म आइसक्नु भएको छ उहाँले धेरै रचनाहरू लेखिसक्नु भएको छ र उहाँका धेरै रचनाहरू तपाईँ मैले वाचन पनि गरिसकेको छु तपाईँलाई थाहा छ मलाई थाहा छ सर्जकलाई हामीले सदैव सम्मान गर्नुपर्छ ती सर्जकका साहित्यहरूलाई ती सिर्जनाहरूलाई अमर दिने काम तपाईँ र मैले गर्न सक्नुपर्छ प्रिय मित्र आजको सर्जक सुनिल दुवारेको कुराकानीलाई म अगाडि जोड्न चाहन्छु यो समयमा रहेर सुनिलजी हजुर नमस्ते स्वागत छ कार्यक्रममा हजुर धन्यवाद एकदमै छु यो शुभ दिपावलीको पावन अवसरमा तपाईँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु है त सुरु तपाईँलाई पनि धेरै धेरै शुभकामना छ अनि तपाईँको यो रेडियो अर्पण सुनेर बस्नुहुने सम्पूर्ण आफ्ना आफन्त घर आँगन सम्पूर्ण मित्रजनहरूलाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु हामी यो तिहारको माहौलमा जुटिराखेका छौँ है अब चारैतिर तिहारको यो माहौल चाहिँ बढिराखेको छ चारैतिर देउसी भैलो आजबाट घन्किनेछ होइन चा गाउँघरमा चाहिँ देउसी भैलो आइपुग्नेछ यो अवसरमा धेरै दाजुभाइ दिदीबहिनीहरू विदेशतिर हुनुहुन्छ र घर आउन पाइराखेको अवस्था पनि छैन र उहाँहरूलाई चाहिँ तपाईँ यो अवसरमा चाहिँ के भन्न चाहनुहुन्छ जो विदेशी हुनुभएको छ दाजुहरूलाई म तपाईँहरू नेपालीहरू कहिले पनि आफ्नो चाडबाडलाई नबिर्सिनुहोस् जो साथीहरू विदेश हुनुभएको छ विदेशमै जम्का भेट हुनुहोस् उहाँ नै देउसे भैलो मनाउनुहोस् उहाँ नै नेपालीहरूको यो महान् चाड तिहारलाई उजागर गर्नुहोस् भन्न चाहन्छु म र यो साहित्यिक विधातर्फ तपाईँले पनि कलम चलाउँदै हुनुहुन्छ पढाइलाई चाहिँ निरन्तरता दिनुभएको छ कि छैन कहाँ पुऱ्याउनु अहिले म यहीँ न्यू क्यापिटल कलेजमा क्लास टुवेल्भमा अध्ययनरत गरिरहेको छु र सँगसँगै साहित्यलाई पनि अगाडि साहित्यिक फाँटमा पनि मैले कलम चलाइरहेको छु यो पढाइको सिलसिलामा तपाईँ अगाडि बढ्दै हुनुहुन्छ तपाईँको यो विषय चाहिँ कुन विषय लिएर अगाडि बढ्दै हुनुहुन्छ कुन विषयको अध्ययन गर्दै हुनुहुन्छ यो म अहिले साइन्स सब्जेक्ट लिएर साइन्स फ्याकल्टीमा अगाडि बढ्दैछु यो साइन्स विषय लिएर पढिराख्नु भएको छ होइन यो साइन्स विषय लिइराख्दाखेरि र यो साहित्यतर्फ चाहिँ कसरी मन गयो तपाईँको यो अब यो साइन्स लिएर होइन यो विज्ञान विषय लिएर पढ्नलाई धेरै गाह्रो हुन्छ यो विज्ञान विषय लिएर पढिराख फम चलाउँदै हौसला चाहिँ कसरी मिले तपाईँलाई जब म सानै थिएँ मेरो दाईले सानैदेखि गजल लेख्नुहुन्थ्यो अनि उहाँको गजलहरू एउटा दुइटा चोर्ने चोर्ने क्रममा म आफैले गजल लेख्न थालेँ र पढाइलाई एउटा हातले अँगाल्दै अर्को हातले म साहित्यिक क्षेत्रमा पनि अँगाल्दैछु कलम चलाएको यो साहित्यिक विधामा कलम चलाएको चाहिँ कति समय भयो तपाईँको भर्खरै दुई तिन वर्ष मात्रै भएको छ धेरै भएको छैन दुई तिन वर्ष हुँदैछ रिँदैछ बिस्तारै कलमहरू अगाडि बढिराखेको छ बढिरहेको तपाईँको जन्म कहाँ र कसरी भयो पनि अवगत गराउनु मेरो जन्म यहीँ चितवन पिठुवा गाविस वार्ड नम्बर तिनमा भएको थियो र म अहिले हाल त्यहीँ पिठुवा गाविस आफ्नो मातृभूमिलाई अँगालेर त्यहीँ बस्दैछु भनेपछि यो पिठुवामै चितवनमै जन्मिनु भयो चितवनको यो साहित्यिक फाँडमा आफ्नो कलमहरू हातहरूलाई चाहिँ अगाडि बढाएर चाहिँ हुनुहुन्छ कति वर्ष गर्नुभयो म अहिले भर्खरै सोह्र वर्षको भयो सोह्र वर्षको भयो यति सानो उमेरमै आफ्नो कलम चलाइराख्नु भएको छ साहित्यिक क्षेत्रमा लागिराख्नु भएको छ होइन यो साहित्यिक विधामा चाहिँ तपाईँलाई कुन चाहिँ विधा मनपर्छ सबैभन्दा मलाई सबैभन्दा मनपर्ने गजल अनि मुक्तकहरू केही लेख्छु आत्मकथाहरू पनि केही लेखिरहेको छु र आज तपाईँका त्यो सिर्जनाहरू चाहिँ आज कार्यक्रम अवधि हामी सबो चाहिँ जोड्ने कोसिस गर्नेछौँ सुरुवातमै जाउँ हामी एउटा रचना वाचन गरौँ त्यसपछि बाँकी कुराहरूलाई हामी भलाको सायलाई जोड्नेछौँ म चाहिँ एउटा विदेशीको दाजुले आफ्नो आमालाई घरमा दसैँ रायो अनि घर आउन नपाएको र केही गुनासो पुगेको एउटा गजल लिएर आएको छु त्यही गजल सुरुमै तपाईँको कार्यक्रम मार्फत म पस्काउन चाहन्छु हुन्छ सुरु गरौँ है त अष्टमीको अघिल्लो दिन घर आउने सुहामा दशै तिहार घरतिरै मनाउने सुहामा अष्टमीको अघिल्लो दिन घर आउने सुहामा दशैं तिहार घरतिरै मनाउने सुहामा चिठी पत्र लेखिँदैन फोनमा कति कुरा गर्नु घरमै आई विस्तारमा बताउने सुहामा दशैं तिहार घरतिरै मनाउने सुहामा कति धेरै चोट खाए पीर व्यथा कति कति शरीर भरी घाउने घाउ देखाउने सुहामा अष्टमीको अघिल्लो दिन घर आउने सुहामा घरमे आई बिस्तारमा बताउने सुहामा सोह्र घण्टा काम गर्छु धन कमाउने आसमा दुई महिनाको विदाश घरतिरै रमाउने सुहामा घरमे आई विस्तारमा बताउने सुहामा दशैं तिहार घरतिरै मनाउने सुहामा विदेशीको दास हुँदा भने जस्तो कहाँ हुन्छ विदेशीको दास हुँदा भने जस्तो कहाँ हुन्छ तिहारमा चाहिँ भत्के गोकर बनाउने सुहामा दुई महिनाको बिदामा घरतिरै रमाउने सुहामा शरीर भरि खाउने खाउँछ देखाउने सुहामा घरमै आई बिस्तारमा बताउने सुहामा दसैँ तिहार घरतिरै मनाउने सुहामा अष्टमीको अघिल्लो दिन घर आउने सु आमा आएर बताउँछु आमा त्यो पीडाहरू हुन्छन् जति पीडाहरू होइन विदेशी त्यो विदेशी भूमिमा आफ्नो पसिनाहरू बगाइराख्दाखेरि त्यो पीडाहरूलाई समेटिएको एउटा रचनालाई तपाईँले वाचन गरिसक्नु भएको हुन्छ यस्तो शब्दहरूलाई यो रचनाहरूलाई चाहिँ कसरी तपाईँले समेट्नुहुन्छ तपाईँलाई त्यो विषयवस्तुले आफूले चाहिँ विषयवस्तुलाई पछ्याउनु तपाईँ कसरी यो लेख्नु जब म एउटा विषयलाई सम्झन्छु अनि म त्यो विषयवस्तुलाई पछ्याउँदै जान्छु अनि पछ्याउने क्रममा मनमा के के के के खेल्छन् अनि त्यही खेलेका आफ्ना सिर्जनाहरूलाई एउटा समेटेर एउटा गजल बनाउने गर्छु म अवश्य पनि यो भावनाहरू जब हाम्रो मानिसहरूको हृदयमा चाहिँ भावनाहरूको उजागर हुन्छ नि होइन त्यो बेलामा चाहिँ एउटा नयाँ व्यक्ति जन्मिन्छ जसले चाहिँ साहित्यिक सिर्जना साहित्यिक बाढी बिसाउनको लागि बाढी बगाउनको लागि तत्पर भएर आउन सक्छ हजुर र हामी कार्यक्रममा रहिराखेका छौँ यो साहित्यिक विधामा तपाईँ कलम चलाउँदै हुनुहुन्छ यो गजल विधामा होइन धेरै गजल लेख्नेहरू पनि छन् र लेख्ने तयारी गर्दै पनि हुनुहुन्छ होला कतिजना होइन उहाँलाई चाहिँ तपाईँ के भन्नुहुन्छ यो गजल विधा उहाँहरूलाई अब हामी गजलकार सबै एकजुट हुनुपर्छ अनि हामी नेपाली साहित्यको फाट गजलको भण्डारलाई विशेष गरी गजलको भण्डारलाई चाहिँ हामीले चाँडैभन्दा चाँडै भर्नुपर्छ अनि जब गजलको भण्डार भरिन्छ अनि नेपाली समाजमा यस्ता गजलकारहरू जन्मन थाल्छन् उजागर हुन थाल्छ त्यही भन्न चाहन्छु अवश्य पनि यो साहित्यिक फारमा पनि धेरै विकृतिहरू पनि भित्रिराखेको अवस्था छ होइन अरूको रचना चोर्ने अनि त्यसपछि किताबमा चाहिँ आफ्नो नाम हाल्ने अनि किताब बाहिर ल्याउने चलन पनि बढिराखेको छ धेरै साहित्यकारहरू होइन यो नक्कली साहित्यकारहरू पनि बाहिर आइराखेको अवस्था उहाँहरूले चाहिँ तपाईँ के भन्नुहुन्छ मेरो गजल पनि केही मान्छेहरूले चोरिरहेका छन् कलेजतिर भन्छन् रेडियोमा अरूको नाममा आफ्नो गजल आउँछ अनि आफैले आफैलाई दङ्ग ठान्छु म अनि म यस्ता मान्छेहरूलाई चाहिँ गजल लेख्न धेरै गाह्रो छैन जब एउटा विषयवस्तुलाई तपाईँ अँगाल्नुहोस् अनि आफै त्यो विषयवस्तुको पछि पछि आफु लाग्दै जाँदा एउटा गजल आफै उत्पन्न हुन्छ आफै गजल लेख्नुहोस् आफूले लेखेको गजल जति सुकै नराम्रो भए पनि आफूलाई एकदमै मनपर्छ तर अरूले लेखेको गजलभन्दा आफ्नो गजल अत्यन्त राम्रो हुन्छ त्यसैले आफै गजल लेख्नुहोस् भन्न म चाहना त्यसैले पनि लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको होला होइन सागर सिस्नु खाएको रहेछ आनन्दी त्यसैले पनि हो आफूले जे गसर, जसरी अगाडि बढिराखेको छ होइन त्यो कलमलाई चाहिँ नरोक्नुहोस् अगाडि बढाउनुहोस् र अरूको देखाएसी कि गर्नुभन्दा आफ्नै तवरले अगाडि बढ्दा चाहिँ राम्रो हुनसक्छ एकदम र हामी साहित्यिक बसाइ कार्यक्रम मेरो रचनाको बसाइमा रहेर तपाईँका सुन्दर सुन्दर सिर्जनाहरू सुनिराखेका छौँ अर्को सिर्जना पनि सुरु गरौँ यो समयमा रहेर अर्को सिर्जना पनि म सुरु गर्न चाहन्छु एउटा गजल छ जुन एउटा मायालुले आफ्नो प्रेमिकालाई भनेको छ उसले चाहिँ केही नराम्रो शब्दहरू भन्दाखेरि अनि त्यो प्रेमकले आफ्नो प्रेमिकालाई भनेको छ नगर्नु गरेसी नभन्नु भनेपछि नासिदिनु नगर्नु गरेसी नभन्नु भनेपछि बाँकी सबै नासिदिनु प्रेम पत्र जलाएर तस्विरलाई फाँसिदिनु हिजोसम्म सँगै हिँड्ने आज किन बाटो मोड्यो कहीं कतै देख्यो भने नदेखे गरिदिनु प्रेम पत्र जलाएर तस्विरलाई फाँसिदिनु बाँसेर पो के भयो र अवश्य म मर्ने नै छु तैलासलाई देख्यो भने मुर्सा परि हाँसिदिनु कहीँ कतै देख्यो भने नदेखे चाहिँ गरिदिनु खरानी र धुवाँसँगै मेरो हातमा उड्दाखेरि खरानी र धुवाँसँगै मेरो हातमा उड्दाखेरि नौमती र बाजासँगै महलभित्र पसिदिनु प्रेमपत्र जलाएर तस्बिरलाई फाँसिदिनु तैलासलाई देख्यो भने मुर्सापरि हाँसिदिनु यहाँ राजको ढोका बाहिर नर्कमा हुला म त रुवा बासी मेरो सानो तिमी हाँसिदिनु तैला हासलाई देख्यो भने मुर्सा परि हाँसिदिनु नौमातिर बाजासँगै महलभित्र पसिदिनु कहीँ कतै देख्यो भने नदेखे गरिदिनु प्रेम पत्र जलाएर तस्विरलाई फाँसिदिनु प्रेम पत्र जलाएर तस्विरलाई फाँसी दिनु यो निकै सुन्दर तरिकाले भावुक तरिकाले गर्नु भएको छ तपाईँले होइन यो मायाप्रीतिका कुराहरू जोडिएको छ यो मायाप्रीतिमा परिसकेपछि धेरै मानिसहरूले चाहिँ साहित्यतर्फ कलम चलाउँछ अरे भन्छन् नि होइन यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ माया पृतिमा परेपछि चाहिँ धेरै मान्छेले साहित्यिकतर्फ कलम चलाउँछ भन्छन् तर म चाहिँ यो अलिक गलत ठान्छु म आजसम्म कुनै पनि माया कृतिमा परेको छैन भर्खर सोह्र वर्षको बालक तर खै किन कलम चल्यो त्यो मलाई थाहा भएन यो सिर्जना लेख्दै जाँदाखेरि होइन यो भावनाहरू भावनात्मक कुराहरू गर्दै जाँदाखेरि यस्ता कुराहरू आउँछन् है र हाम्रो त्यो कलमले चाहिँ त्यो लेखिराख्दाखेरि अवश्य पनि पछिलाई चाहिँ हामीले भविष्यका कुराहरूलाई हामीले उजागर गरिराखेको हामी पाउन सक्छौँ हुनसक्छ त्यस्तै र हामी कार्यक्रम मेरो रचनाको बसाइमा रहिराखेका छौँ प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार मेगार्स सँगसँगै तपाईँहरूले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु पनि विश्वभरि साथ सुनेर साथ दिनु दिइराख्नु भएको छ र कार्यक्रम मेरो रचनाको बसाइँमा रहेर आज हामी एकजना सर्जक जसले आज तपाईँ माझ हामीमा चाहिँ एउटा सुन्दर सुन्दर सिर्जनाहरू सुनाइराख्नु भएको छ र उहाँसँगको भलाकुसारीलाई म एकैछिनपछि जोड्नेछु र प्रिय मित्र हामी एकैछिन एउटा सुमधुर आवाजलाई सुन्छ एउटा गजल आवाजलाई सुन्नुपर्छ र त्यो गजल आवाजपछि पुनः तपाईँ आजको सर्जक सुनिल दुवारीको सिर्जनहरूलाई जोड्नको लागि म उपस्थित हुनेछु के कस्तोपला था छो र हर बो कि छ हरि उर्लिन छ मानिसको आज छ भोलि छैन भनिन्छ नि यो चाइनिज मोबाइलहरू पनि टिक्दैन रे भन्छन् होइन तपाईँ र मेरो जिन्दगी पनि त्यस्तै खालको छ आज हामी बोलिराखेका छौँ भोलि कहाँ पुग्छ हाम्रो जिन्दगी भोलि के भइराखेको हुन्छ हामी आफैलाई थाहा भइराखेको हुँदैन प्रिय मित्र तपाईँ र मैले मार्गदर्शन देख्न सक्नुपर्छ तपाईँ र मैले त्यो भविष्य देख्न सक्नुपर्छ अनि मात्र तपाईँको जीवन मेरो जीवन सबल पक्ष लिएर अगाडि बढ्न सक्छ सबल विचारहरू निस्कन सक्छ त्यही सबल विचारहरूबाट निस्किन्छन् अनि साहित्यिक सिर्जनाहरू पुर्छन् त्यही साहित्यिक सिर्जनाहरूको थुङ्गाबाट तपाईँ हामी आउँछौँ र तपाईँ हामी बोलिराखेका छौँ आज कार्यक्रम मेरो रचनाको यो बसाइँबाट र हामी तपाईँसँगै बोलिराखेका छौँ रेडियो अर्पण एक सय यो धुनी तरङ्गमा त्यसै इन्टरनेटमा डब्लु डब्लु रेडियो अर्पण डट कमबाट पनि विश्वभर तपाईँले हामीलाई सुनिराख्नु भएको छ र रा बोलिराख्ने आवाज तपाईँकै साहित्यिक मित्र दिपेन्द्रको हो र प्रविधिमा रहेर मलाई साथ दिइराख्नु भएको छ दर्पण पारिका मित्र राजले र आज म एकजना साहित्यकार सर्जक सुनिल दुवाडीजीसँगको कुराकानीलाई उहाँको सँगको भलाकुसारीलाई चाहिँ जोडिराखेका छौँ र फेरि पुनमा उहाँसँगको भलाकुसरीलाई जोड्न चाहन्छु सुनिलजी हजुर यो गजलमा कलम चलाउँदै हुनुहुन्छ यो गजल विधामा होइन धेरै साथीहरूले चाहिँ गजल कसरी लेख्ने होला भनेर चाहिँ सङ्कोच मानिराख्नु भएको होला समस्यामा परिराख्नु भएको होला र उहाँहरूलाई चाहिँ यो साहित्यको यो गजल लेख्नको लागि चाहिँ प्रोत्साहन चाहिँ तपाईँ कसरी दिनुहुन्छ कसरी लेख्दा राम्रो हुन्छ यो गजल गजल प्रायः पाँच लाइनको सात लाइनको अनि एघार लाइनको हुन्छ हामी जब हामीले गजल लेख्न सुरु गर्छौँ एउटा हामी विषयवस्तुलाई अँगाल्नुपर्छ अनि पहिलो दुई लाइनमा हामी छन्द मिलाएर त्यसलाई लेख्छौँ अनि त्यसपछि प्रश्न गर्दै त्यसको उत्तर लेख्दै जानुपर्छ हामीले अनि पक्कै पनि हाम्रो गजल एकदमै राम्रो हुन्छ जब गजल लेख्छौँ अनि त्यहाँ अलिकति मनका कुरा मायाको कुरा अनि भावनाको कुरा समेटेको हुनुपर्छ गजलमा वास्तवमै यो मायाका भावनाका कुराहरू यो काफिया यो रदिभहरू मिल्नुपर्छ होइन यो गजल देखिराख्दाखेरि यो अगाडिको भाग मिल्ने पछाडिको नमिल्ने पनि हुनसक्छ गजलमा कुनै बेला यस्तोको लागि चाहिँ कसरी मिलाउन सकिन्छ होला हामीले अब अगाडिको भाग कहिले मिल्दैन कहिले पछाडिको भाग मिल्छ अब यस्तो भागलाई चाहिँ हामीले अब अलिकति प्रेस गर्नुपर्छ र अगाडिसँग त्यसलाई जोड्न खोज्दाखेरि आफै मिल्न पनि जान सक्छ यो अगाडि थियो जोड्यो भने पछाडि पनि थियो हुन्छ होइन दोस्रो लाइनको पनि अब कुनै बेला छन् जोडेछ भने पछाडिको भाग पनि छन् अगाडिको भाग चाहिँ थियो पछाडिको क्षण हुँदाखेरि नमिल्दा गजल लेख्दा मिल्दैन अलिकति समस्या पर्छ गजलको यो नेयममा रहेर नेमभित्र बाँधिएर चाहिँ गजल लेख्यो भने अवश्य पनि पूर्ण एउटा गजल भन्न सक्छ एकदमै र हामी कार्यक्रमको निकै अन्तिमतिर पनि छ सुनिलजी दस बजेर छयालिस मिनट गइसकेको अवस्था छ केही समय मात्र हामीसँग बाँकी छ होइन यो साहित्यलाई चाहिँ तपाईँले कसरी बुझिराख्नु भएको छ वास्तवमा साहित्य चाहिँ के हो तपाईँको विचारमा वास्तवमा साहित्य आफैमा एउटा साहित्य छ शा। यसले चाहिँ मान्छेको अलिकति मन अनि भावनाहरू चोर्ने गर्छ आफ्नो मन र भावनाहरू जब साहित्यमा जान्छ अनि त्यहाँ एउटा साहित्यिक रचना हुन थाल्छ त्यही रचनाहरूलाई नै साहित्यको चाहिँ एउटा थुङ्गा रूपमा थुङ्गा बनेर हामी माझ आइपुग्छौँ अनि त्यही थुङ्गाको बासना हामीले अवश्य पनि र हामी कार्यक्रमको निकै लगभग लगभग अन्त अन्ततिर पनि छौँ एउटा रचना सुनौ अन्त्य रचना म तिम्रै सम्झनामा गजल कुडपिएर म तिम्रै सम्झनामा पिहिरहेछु र गजल कोरिरहेछु बिहाल छु तडपिएर जिहिरहेछु र गजल कोरिरहेछु तिम्रो यादले पीडा भल्किरहेछ र भुल्न खोजिरहेछु अनि बोतल समाई हल्का धोज दिइरहेछु र गजल कोरिरहेछु बेहालछु तडपिएर जिहिरहेछु र गजल कोरिरहेछु एक तमासाले टोलाउँदै अनि घोरिएर तस्विर हेरिरहेछु आँसु झार्दै तिम्रो नाम लिइरहेछु र गजल कोरिरहेछु अनि बोतलसमा हल्का दोज दिइरहेछु र गजल कोरिरहेछु बोतल गिलास अनि मुखको डोबले सराबको टालो राख्दै धुजा धुजा गजल कोरिरहेछु अनि बोतल समाई हल्का दोज दि गजल कोरिरहेछु म तिम्रै सम्झनामा पिरहेछु र गजल कोरिरहेछु सिङ्गो मन र मस्तिष्क तिमीमा नै समर्पण गर्दै निर् उभिएर खिरहेछु र गजल कोरिरहेछु धुजा धुजा फाटेको मन सिरहेछु र गजल कोरिरहेछुसुझ र गजल कोरिरहेछ सम्झनामा पेहरहेछु र गजल कोरिरहेछु निकै सुन्दर तरिकाले लेख्नु भएको छ होइन यो आफ्नो मायरलाई आफ्नो त्यो पीडालाई बिर्सनको लागि मान्छेले शराब पिउने गर्छ भन्छन् होइन यो श्रब भनेर चाहिँ गजलमा लेख्ने पाउँछौँ हामी एउटा शब्द युज गरेको यो शब्दलाई चाहिँ तपाईँलाई मैले बुझ्न सक्यो भने र हाम्रो यो भावनात्मक कुरालाई अगाडि जोड्न सक्यो भने अवश्य पनि एउटा साहित्यले चाहिँ नौलो फाट ल्याउन सक्नेछ अवश्य पनि होइन र हामी कार्यक्रमको निकै अन्तमा छौँ सुनिलजी है यहाँसम्म आएर यो समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो निम्तोलाई यो मेरो निम्तोलाई चाहिँ स्वीकार गरेर आफ्नो रचनाहरू राख्नको लागि केही शब्दहरू राख्नको लागि यहाँसम्म आइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँलाई पनि एकदमै धेरै धेरै धन्यवाद छ तपाईँको कार्यक्रममा आएर मैले आफ्नो केही रचनाहरू अगाडि आफ्नो साथीभाइसम्म पुर्याउन पाएकोमा तपाईँलाई पनि एकदमै अनि रेडियो अर्पणलाई झन् एकदमै धेरै धेरै धन्यवाद भन्दै विजया दशमी अनि आउँदै गरेको सुभ दीपावलीको पनि म शुभकामना व्यक्त गर्न चाहन्छु हुन्छ यहाँसम्म आइदिनु भयो तपाईँलाई धन्यवाद आगामी दिनहरूमा यस्तै मौका पायो भने तपाईँहरूमा सँगै बसेर एउटा साहित्यिक जमघट हामी तिर्सनालाई मेटाउने नै छौँ छुट्टिन्छौँ क्यारे आजको लागि है नमस्ते र प्रिय मित्र अब भने कार्यक्रम मेरो रचनाको यो बसाइँबाट उठ्नुपर्छ तपाईँ रमा र तपाईँलाई कस्तो लाग्यो आजको कार्यक्रम सल्लाह सुझाव छन् भने तपाईँले अवश्य पनि मलाई हाम्रो स्टुडियोको फोन नम्बर जिरो छप्पन्न लाइनबाट फोन गरेर सल्लाह सुझाव दिनु होला र यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु यो समयमा म सम्झना चाहन्छु मोहन बियानी त्यसै गरी रामशरण श्रेष्ठलाई सम्झना चाहन्छु र प्रविधिमा रहेर मलाई साथ दिने प्राविधिक मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै यतिन्जेल सुनेर यो साहित्यिक बसाइँलाई सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिँदै म तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि आजको यो बसाइँबाट आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै किनार लगाउँदै ओझेल पर्न चाहन्छु नमस्कार